नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम अर्पण समर्पणकै व्यवसायमा कार्यक्रम अर्पण समर्पणको अर्को नवीनतम श्रृङ्खला लिएर हामी उपस्थित भइसकेका छौँ प्राविधिक कसै बाँट्यो भने मलाई साथ मिलिरहेको छ सा विष्णु र मसुद बाहेकै अर्पण समर्पणको रेगुलर साथी दिवस अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थप्लो पाँच समय कस सँगै इन्टरनेट अनलाइनको डब्लु डब्लु डब्लु डट रेडियो अर्पण लगन गरेर विश्वको जुनसुकै कुनामा रहेर पनि रहेर पनि कार्यक्रम अर्पण समर्पणको व्यवस्थालाई सुन्न सक्नुहुनेछ कार्यक्रम अर्पण समर्पणको व्यवसाय लिएर हामी हरेक दिन उपस्थित हुने गर्छौँ दुई बजेको अर्पण समाचारपछि करिब करिब तिन बजेसम्म तपाईँकै लोकप्रिय रेडियो रेडियो अर्पण एक सय र कार्यक्रम अर्पण समर्पणमा तपाईँ शून्य पाँच त्रिसठी र शून्य सपन्न पाँच त्रिसठी भएर आजको व्यवसायमा भने पुराना नेपाली फिल्मका गीतहरूलाई कार्यक्रममा स्थान दिने गर्छौँ र मिठा मिठा पुराना नेपाली फिल्मका गीतहरूलाई कार्यक्रममा स्थान दिएर तपाईँलाई थोरै भए पनि मनोरञ्जन दिने कोसिस गर्नेछु कार्यक्रमको सुरुवातमा कोही मित्र हुनुहुन्छ भनेर इसारा भइराखेको छु आउनुहोस् उहाँलाई कार्यक्रममा स्वागत गरौँ हेलो हजुर नमस्कार यार। जी के छ तपाईँको नाय नौलो हाम्रो पनि सबै ठिक छ अनि के कसरी बिताइरहनु भएको छ दिनहरू अनि मेलापातमा कतिको जानुहुन्छ हुन्छ जी कार्यक्रममा आउनुभएको छ कै कसलाई सम्झिने आज प्रायवादी हुन्छ आगामी श्रृङ्खलाहरूमा नि आफ्नो उपस्थित जनाउँदै गर्नुहोला माया मार्नुहोला अहिले भने छुटिन्छौँ नमस्कार यति बेला भण्डारावाच्य राममाया परियार आउनुभएको थियो आफ्नो आफन्त इष्ट मित्रहरूलाई सम्झना राखेर गइसक्नु भएको छ तपाईँ पनि कार्यक्रममा उपस्थित हुन सक्नुहुनेछ र आजभोलि कार्यक्रममा पुराना नेपाली सुगम सङ्गीतलाई कार्यक्रममा स्थान दिने गर्छु लोप्न लागेका ती पुराना नेपाली फिल्मका गीतहरूलाई कार्यक्रममा स्थान दिएर तपाईँलाई थोरै भए पनि मनोरञ्जन दिने कोसिसमा हामी जुटिराखेका छौँ तपाईँ पनि कार्यक्रममा आउन सक्नुहुनेछ दुईवटा बाटो भएर र टेलिफोन सम्पर्कमा कोही मित्र हुनुहुन्छ हेलो नमस्कार हजुर कहाँबाट को बोल्दै हुनुहुन्छ भन्ने बाटी तारा प्रजा तारा चाहिँ के छ तपाईँको नयाँ खबर ठिकै छ अनि खासा खानु भयो कि नाइ हाम्रो पनि भर्खरै भएको अनि के कसो नि बिताइरहनु भएको सचिलो दिनहरू बसी बसाउपाततिर जानी आउने गर्नुहुन्न खासै त्यति गइएन भन्नुभयो है हुन्छ नुँँ। ताराजी कार्यक्रममा सहभागी हुनुहुन्छ हामी एकछिन पछाडि पुरानो नेपाली फिल्मका गीतहरू बजाउने गर्छौँ त्यसमार्फत तपाईँ के कसलाई सम्झिन चाहनुहुन्छ धन्यवाद हजुर हुन्छ ताराजी कार्यक्रममा आउनुभयो खुसी लाग्यो अहिले छुट्टिन्छौ नमस्कार यति बेला तारा प्रज आउनु प्रजा थियो आफ्ना आफन्त इष्टमित्रलाई सम्झना राखेर गइसक्नु भएको छ हामीलाई पनि सधैँ सम्झनुहुन्छ माया गर्नुहुन्छ यस्तै गरी तपाईँ पनि कार्यक्रममा सहभागी जनाउनुको लागि शून्य छप्पन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य